समस्या दुःख कष्ट समस्या दुःख कष्ट कसलाई कस पर्छ मानिसलाई पर्छ सास हुने हरेक प्राणीलाई चाहिँ समस्या दुःख पर्छ अनि म तपाईँहरूलाई यो कुरा भन्न चाहन्छु कि दुःख नभएको मानिस समस्यामा नपरेको मानिस कोही पनि छैन थिएन पनि आदमको पालादेखि अनि येसुख्रिस्टको जमाना भनौँ न यसो ख्रिस्टियन पनि त्यो दुःख भोगेर आउनुभयो र त्यस्तै प्रकारको दु खहरू हामीले पनि भोग्दैछौँ दुःख भनेको के हो त नि यहाँ दुःख कुरा त आयो समस्या भनेको के हो होइन यो कुरा भन्नु त आवश्यक छैन तर सर सरसर्ती रूपमा जाँदाखेरि जुन कुराले हाम्रो जीवनलाई दुखित तुल्याउँछ हाम्रो मनलाई रुवाउँछ हाम्रो हृदयमा चाहिँ चोट पुर्याउँछ हाम्रो चा। आँखाबाट चाहिँ आँसु ल्याउँछ चा। हमारे जीवन अने जीवन का एकदम अप्ठारो परिस्थिति सीर्जना हमारे जीवनला खलगल अशांतमय बनाईदिश यी कुछ हमारे जीवन को समस्या हो यी कुछ हम जीवन को दुख हुई कुछ हम जीवन को कष्ट हो मैं ये उत्साह दिन चाह चा। कि हमी मानस हूँ तपको जीवन में दुख छो जीवन में छ मेरे जीवन में छ कसैको जीवन पनि दुःखरहित छैन कसैको जीवन पनि समस्या रहित छैन तपाईँलाई लाग्छ तपाईँको दुःख तपाईँको समस्या एकदम ठुलो जस्तो लाग्न सक्छ किन किनकि त्यो दुःख तपाईँले भोग्दै हुनुहुन्छ त्यस्तै प्रकारको दुःख अरूले पनि भोगिरहेको हुनसक्छ त्यो कुरातिर चाहिँ हामीले ध्यान दिनुपर्छ यही थियो र म तपाईँहरूलाई एउटा चुनौती पनि दिन उत। चाहन्छु यदि यो मण्डली परिवारमा कसैले आजसम्म कुनै प्रकारको दु ख भोगेको छैन कुनै प्रकारको समस्यामा परेको छैन भने हात उठाउनुहोस् यदि कसैले हात उठाउनुहुन्छ भने म मेरो नाक काटेर फालिदिन्छु हात उठाउने नाक त जोगाउनु पर्यो फेरि है फेरि चट्टै काटिदिएर के गर्ने म वा फेरि छुरी लिएर त कोही पनि आएको नि समय छ है यो नाकको विषयमा चाहिँ कुरा भइरहन्छ मेरो चाहिँ श्रीमतीले चाहिँ मलाई चाहिँ यो नाक चाहिँ धेरै ठुलो भयो हुन्छ कि उसको नाक चाहिँ एकदम मिलेको नाग छ अरे मेरो नाक अलिक ठुलो भएछ आज कोही हुनुहुन्छ भने चाहिँ मेरो नाक काटेर अलिक सानो बनाइदिनुहोस् त छ कोही अनि म चाहिँ भन्छु है कहिले काहीँ अनि हाँसेर चाहिँ अलिकति ठट्टामा भन्छ कि होइन मेरो नाक ठुलो भएछ मेरो श्रीमतीको नाक चाहिँ सानो भएछ नाकै नभए कस्तो हुन्थ्यो होला है आज म चुनौती दिन चाहूँ चु तपाई मध्य मंडली में कोई हो जो व्यक्ति दुख में पड़े समस्या पड़ेगा मैं नाक काटे फाल दी सब काटे फाल्च हो नाक काट कोई अरुण अर को नाक काट ना ठूल क्या हो नई निस्कून भेन हमें इसको अर्थ के अर्थ सास हुने हरेक प्राणीलाई चाहिँ समस्या आइपर्छ दु ख आइपर्छ सास हुने हरेक प्राणीले त्यो दुःख कस्तोसँग चाहिँ झेल्नुपर्छ त्यही भएर त आज कसैले पनि हात उठाएन नि स्वर्गजना को को तयार हुनुहुन्छ खोइ त हातै उठाएन कोही पनि तयार नहुन्छ ना मेरो नाक काटोलाई नआए ना पनि स्वर्गजना तयार हुनुहोस् अनि म यो कुरा चाहिँ मेरो आफ्नै हिसाबले भनिरहेको छैन अनि समस्या चाहिँ सबैको जीवनमा छ यही कुराहरू चाहिँ अयुब चौधको एकले भन्दछ कसैले पढिनु हुन्छ एउटा रमाइलो मात्रै तर साँच्चै नै वचनले भन्दछ जो जति दुःखमा हुनुहुन्छ यो घडीमा जो जति समस्यामा चाहिँ पिल्सिरहेको छ समस्यासँग जुदिरहेको छ त्यो व्यक्तिहरूको लागि यो वचन हो र यसको अर्थ चाहिँ ममा समस्या छैन भनिएन तपाईँको जीवनमा समस्या छैन भनिएन हरेक समयमा कुनै न कुनै दिन कुनै न कुनै प्रकारको समस्या चाहिँ तपाईँको जीवनमा चाहिँ हुनसक्छ समस्या तपाई मलाई पड़े बेला में तई नो क्यों प्रकार को सोच तट हो पाए पढ़ सकू चौध के स्त्री जन्म आमा जन्म मानस अल्प आयु कोई नल्प आयु अल्प आयु पूरा आयु न कसलाई के थाहा कोही मानिस सय वर्ष पनि बाँच्छ त्यसको त्यसको मतलब उसले पूरा जीवन बितायो भन्ने होइन पुरा आयु भयो भन्ने होइन कोही मानिस दस वर्षमै बित्नुहुन्छ त्यसको अर्थ चाहिँ के हो त्यसले चाहिँ पुरै त्यो जीवन चाहिँ जिउन जीवन पाएन अल्प पाए हुन्छ र त्यसको मन चाहिँ अशान्तिले भरिएको चा? हुन्छ तपाईँको जीवनमा पनि कुनै न कुनै समयमा अशान्तले चाहिँ भरिपूर्ण थियो होला मेरो हिसाबमा हुनसक्छ आज तपाईँ खुसी हुनुहुन्छ होला तर कुनै न कुनै दिन चाहिँ तपाईँ पनि दुःखी हुनुहुन्थ्यो होला तपाईँलाई पनि एकदम अशान्त मन एकदम अशान्त के गरौँ के गरौँ भन्ने चाहिँ तपाईँलाई पनि भइरहन्थ्यो होला र हिजो थियो त्यस्तो कुरा र म तपाईँलाई एउटा ग्यारेन्टीकै साथ भन्न चाहन्छु भन्दा यस्तो कुरा छ नि तपाईँको मन अशान्त हिजो मात्रै होइन भोलि पनि हुनेछ तपाईँलाई दुःख हिजो मात्रै पर्दैन परेको थिएन भोलि पनि पर्नेछ किन किनभने बाइबलले त्यही लेखिएको छ स्त्रीबाट आमाबाट जन्मिएको हरेक मानिस मानिस भने चाहिँ के हो भन्दाखेरि आइमै मान्छे पनि पर्छ लोग्ने मान्छे पनि पर्छ यहाँ कुनै लिङ्ग विशेषता भनेको छैन सबै मानिसले चाहिँ के हुन्छ सबै मानिसको मनमा चाहिँ के हुन्छ अशान्त चाहिँ मान मा हुन्छ त्यो अशान्तबाट कसरी चाहिँ हामी उन्मुक्ति पाउने भन्ने कुराहरू चाहिँ आज हामी हेर्नेछौँ हामी अनि यसको अर्थ के हो भन्दाखेरि तपाईँको जीवनमा चाहिँ दुःख मात्रै आइपर्छ समस्या मात्रै आइपर्छ भन्ने चा चाहिँ होइन है हिजो तपाईँको जीवनमा दुःख थियो होइन आज छैन होला भोलि पनि तपाईँको जीवनमा कुनै न प्र कुनै प्रकारको चाहिँ समस्या चा। आइपर्छ यसको अर्थ मैले तपाईँको जीवनमा चाहिँ दुःख आओस् भन्न खोजेको होइन आइपर्छ किन किनभने जीवन चलाउनको लागि सुख र दुःख दुवै आवश्यक छ हामी अनि हाम्रो मानिसको चाहिँ एउटा स्वभाव के भन्दाखेरि सुख जति सबै मै भोगौँ दुःख जति टाढा जाओस् दुःखदेखि भाग्न पाऊँ दुःख चाहिँ मैले भोग्नै नपरोस् भन्ने चाहिँ सोध्छौँ के त्यस गर्दा गर्दाखेरि हामीलाई चाहिँ दुःख चाहिँ धेरै ठुलो लाग्न सक्छ यो दुःखले मलाई कहिले पनि छोडेन भन्छौँ कहिले भन्नुहुन्छ मलाई यो सुखले कहिले पनि छोडेन भन्नुहुन्छ कसैले भन्नुहुन्न नि मलाई यो दुःखले कहिले पनि छोडेन भन्नुहुन्छ कि छोडेको त हुन्छ नि त्यो दुःख छोडेर तपाईँ एक नै दिन चाहिँ सुख तपाईँले प्राप्त गरेकै हुन्छ त्यस कारणले गर्दाखेरि जीवन जिउनको लागि सुख र दुःख दुवै आवश्यक छ जसरी एउटा पैसामा एउटा सिक्कामा चाहिँ दुईवटा पाता हुन्छ गर गर के हो किन भन्नुहोस् त दुईवटा पाटा हुन्छ दुईवटै पाटामा तपाईँले चाहिँ एउटै प्रकारको छाप भेटाउनुभयो भने त्यो पैसाले काम गर्छ गर्दैन नि त्यो पैसा त्यो नक्कली पैसा हो कि भन्नुहोस् त त्यसले काम गर्दैन त्यस्तै प्रकारले तपाईँले पनि मेरो जीवनमा चाहिँ सुखै सुख मात्रै होस् भन्ने चाहनुहुन्छ भने तपाईँले चाहिँ जतिखेर पनि एकदम चाहिँ म चाहिँ खुसीमा छु म छु भन्नुहुन्छ भने त्यो व्यक्ति चाहिँ नक्कली व्यक्ति हो दुख पड़ेगा रिश उठे तईब हाँ सर चिप्ल घसर बोल रही हमी सावधान होता है तस्तुति नक्कली व्यक्ति हो जिससे दुख में मुख में छुने दुख पड़ेगा भन्न सकू सुख में सुख म सुखी में छू भक्ति जीवन जोन सकता तर सुख मात्र खोजने हर एक सेकंड सेंकेंड मैं सुख मात्र भैरो भक्ति नक्ली संसार में कान छेन हामीलाई त चाहे हामीलाई त्यस्तो लाग्छ नि त सुख मात्रै भइदियो भने लाग्छ नि तर सत्य कुरा चाहिँ के भन्दाखेरि सुखसँगसँगै के पनि आउँछ दुःख पनि आउँछ दुःखसँगसँगै के पनि आउँछ सुख पनि आउँछ प्रिय मित्रहरू म तपाईँलाई यो उत्साह चाहन्छु ज जो जसको जीवनमा तपाईँले समस्यासँग तपाईँ जुदिरहनु भएको छ एक दिन ढिलो चाँडो तपाईँले खुसीको अनुभव गर्नुहुनेछ हामी सुख भनेको के उकालो हो भनेको जीवन तल झर्ने हुन्छ नि केहालो लगे मृगला हरिणला खेच्छे के बाछले खेच्छ रे के अर्थ के सुख बने मत चढ़ाखे त प्रगति दुख बल झर्दी कि एटा उदाहरण भाँचो हमें ये बिजुली देखा छो बिजुली बलि मेरे कोई बिजुली बल्न को लगी भी एक सैकेंड में पचासचोटि निप छ पचासचोटि बल्छ अनि मात्रै हामीले देख्न पाइरहेका छौँ यो बिजुली यदि त्यो बिजुली चाहिँ बलेको बल य पचासचोटि चाहिँ माथि माथि गएको भए सिधा लाइन हुन्थ्यो बल्थेन यो बिजुली निवेग निवेग गरेको यो बिजुली बल् थिएन अनि हाम्रो जीवनमा पनि के हुन्छ भन्दाखेरि तपाईँले कहीँ कहीँ यो आइसियुमा जाँदाखेरि मेडिकलमा मे जाँदाखेरि देख्नुभएको छ भने तपाईँले टिभीमा पनि देख्नुभएको होला यदि त्यो व्यक्ति चाहिँ बाँचेको छ भने के छ तलमाथि तलमाथि त्यसको सिग्नल आउँछ याद गर्नुभएको छ टिभी देख्नुभएको होला तपाईँहरूले होइन यदि त्यो चाहिँ माथि गयो माथि गयो भने के भन्छ माथि भने के हो सिधा जाने हो नि त हो किन भन्नुहोस् त सिधा हो नि त होइन सिधा भयो भने के भन्छ त्यो मान्छे के भन्छ मृतक घोषित हुन्छ सास हुनको लागि त्यो तलमाथि हुन आवश्यक भए जस्तै गरेर हाम्रो जीवन पनि जिउनको लागि चाहिँ सुख र दुःख चाहिँ आउनु आवश्यक छ त्यस कारणले म भन्न चाहन्छु सुख मात्रै आओस् दुःख चाहिँ नआओस् न भन्नुहोस् प्रेम हुन्छ दुःख पनि आउन आवश्यक छ मात्र त्यो दुःखलाई त्यो समस्या तपाईँले कसरी हेर्नुहुन्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो हामी समस्या हरेक व्यक्तिको जीवनमा आउँछ है त्यो समस्यालाई चाहिँ कसरी लिने आफूले त्यो कुरा चाहिँ हामीमा भर पर्छ कि कुनै व्यक्तिलाई कुनै समस्या आइपरेको छ भने चाहिँ के छ मलाई त पाहाड जस्तै ठुलो समस्या आइपरेको छ यो समस्याबाट कसरी म उन्मु उन्मुक्ति पाउने यसलाई त मैले चाहिँ हराउनु भन्ने लाग्छ होला प्रिय मित्रहरू तपाईँलाई त्यो समस्या पहाड जस्तो लाग्छ भने त्यो समस्यामाथि चाहिँ आफ्नो पैतला राखेर त्यसलाई कुल्चदै कुल्चदै कुल्च्दै गएर त्यो समस्याको पहाडको त्यो चुच्चो नगएर तपाईँले भन्नुहोस् हेर समस्या मैले तिमीलाई आज मेरो पैतलामा कुल्चेको छु हामी पहाड जस्तो समस्यालाई पनि तपाईँले एक एक कदम गरेर कुल्चेर त्यो समस्यामाथि चढेर भन्नुहोस् विजयका साथ भन्नुहोस् गर्वको साथ भन्नुहोस् हेर तिमी जति ठुलो भए पनि मैले चढेर तिमीलाई मेरो पैता लगाउने राखेको छु आमेल अनि त्यसपछि तपाईँ फेरि तल झरेर अर्को समस्यासँग जुट्नको लागि तयार हुनुहोस् आमेल यसको अर्थ जीवनमा चाहिँ धेरै किसिम धेरै समस्याहरू आइरहन्छ समस्यालाई चाहिँ हामीले पार गर्दै जानुपर्छ एउटा मात्रै समस्या छ भन्ने होइन समस्या आइरहन्छ समस्यालाई हामीले के गर्नुपर्छ कुल्चै जानुपर्छ तर कहिलेकाहीँ समस्या चाहिँ त्यस बल लगाउनु पर्ने समस्या हुँदैन होला तर त्यो समस्याले तपाईँको ज्यान दिन सक्छ होइन तपाईँलाई एकदम अप्ठ्यारोमा पार्न सक्छ के गरौँ के नगरौँ समस्या हेर्दाखेरि सानो छ तरै पनि त्योसँग लड्न सक्दैन त्यति बेला म तपाईँलाई एउटा उत्साह दिन चाहन्छु चा। कि त्यति बेला तपाईँले बुद्धि प्रयोग गर्नुहोस् जुन बुद्धि परमेश्वरले प्रदान गर्नुभएको छ धैर्यताका साथ त्यो बुद्धिलाई प्रयोग गर्नुहोस् समस्याबाट तपाईँले उन्मुक्त पाउनुहुन्छ हामी समस्या परेको बेलामा चाहिँ बुद्धिलाई तपाईँसँगै राख्नुहोस् एउटा चाहिँ वनमा चाहिँ एउटा गदा चाहिँ घाँस खाँदै रहेछ गदाको सामानै चितुवा आएछ अनि चितुवाले भनेछ हे गदा म एकदम भोक लागेको छ म आज तँलाई खान्छु भनेर भनेछ मारेर खान्छु भनेको अब त्यो भाग्न सक्दैन हेर्नुहोस् जति भागे पनि चितुवाले चाहिँ त्यो ग चाहिँ भेट्छ त्यसलाई त्योसँग लडेर पनि सक्दैन अब त्यतिखेर के गर्ने त नि अक्ख नगक्क भएछ त्यसपछि उसले चाहिँ धैर्यताको साथ काम गरेछ र के भनेछ भन्दाखेरि बुद्धि लगाएछ ओहो म त धेरै भाग्यमानी रहेछु आज तब मैं खानु महोभाग्य म एकदम भाग्यमा कज राति सपना में चाह परमेश्वर ने होली को दिन में यह संसार को सब भागा बुद्धिमानी जानवर बट तिम्रो हत्या होते तिमी मरीने ति खेस तिम्रो जीवन क्या पुग्ने स्वर्ग में पौर चाहमेश्वर ने मैं भाग राति सपना आज मेरा सपना साकार भो मग जाना पाने भूमि चितुवा पनि दङ्ग भएछ खुसी भएछ ओहो सबैजना वा त म देखेर भाग्थ्यो तर यो त के भन्नु रहेछ भन्दाखेरि झन् भाग्यमानी भन्नुरहेछ आफूले आफूलाई एकदम खुसी भएछ गदाले के भनेछ भन्दाखेरि प्रभु ए बुद्धिजीवी चितुवा म मर्नुभन्दा अगाडि मेरो एउटा सानो इच्छा पुरा गर्नुहुनेछ कि चितुवा खुसी यसको सानो इच्छा पुरा गरेर मेरो पेक भर्छु भन् किन नलने होइन त्यसपछि के हो तेरो इच्छा भनेछ हेर्नुहोस् न म अघिबाट घाँस खाइरहेको थिएँ मेरो खुट्टामा चाहिँ त्यो पछाडिपट्टि खुट्टामा चाहिँ के छ काँटी अड्केको छ त्यो काँड आकेँ होइन त्यो निकाल्न मैले सकिनँ भनेछ तपाईँ निकालिदिनुहोस् अनि त्यसपछि तपाईँ मलाई खानुहोस् मारेर खानुहोस् भनेछ हुन्छ भने चाहिँ चित्त पछाडि गरेछ यसो खुट्टा उचालेछ होइन हेरेछ यसो देखिनँ अलि अझ राम्रोसँग हेरेछ भेटेन त्यसपछि अलिक राम्रो खुट्टा उचाल्नेछ खुट्टा उचालेर लास्टमा एकदम जोरसँग त्यो चितुवालाई हानेको चित्वा भाग लिन ती ढले छ अनि त्यसपछि चित्त उठ्नै सकेन अनि गदा टाप कसेछ <laughs> प्रिय मित्रहरू हाम्रो जीवनमा पनि त्यस्तै प्रकारको घटना आइपुग्न सक्छ हेर्दाखेरि सानो तर त्यसबाट हामी उम्काउन सक्दैनौँ बलले होइन बलले उम्काल्न सक्दैन यदि त्यो चितुवा चाहिँ त्यति बेला लगाएर भागेको भए त्यसलाई मार्ने थियो हो कि त हो नि त्योसँग लड्ने लडे भए मारेर खाने थिए खाइसक्ने थियो बलले त्यति बेला काम गरेन त्यति बेला उसले के युज गरे के प्रयोग गर्यो बुद्धिको प्रयोग गर्यो त्यो पनि के को साथ धैर्यताका साथ त्यस्तै ते गरेर हाम्रो जीवनमा पनि हेर्दाखेरि सानो तर खतरनाक प्रकारको समस्याहरू आइपरेको हुनसक्छ त्यति बेला तपाईँले चाहिँ बलले होइन पैसाले होइन तर बुद्धिले चाहिँ ती समस्याहरूबाट हामीले मुक्त पाउनु पर्छ हामी समस्याहरू आइपर्छ प्रिय मित्रहरू हाम्रो जीवनमा तपाईँसँग चाहिँ धेरै प्रकारको समस्या आइरहनु आएको हुनसक्छ समस्यालाई जित्नको लागि विजय प्राप्त गर्नको लागि हामी केही खण्डहरू हामी हेर्नेछौँ नम्बर एक एक हामी साहसी हुनुपर्छ के हुनुपर्छ अरे साहसी जब तपाईँ समस्यामा पर्नुहुन्छ नि दुःखमा पर्नुहुन्छ नि तपाईँको जीवनमा दुख आइपर्छ नि समस्या आइपर्छ नि त्यतिखेर तपाईँले आफ्नो हृदयलाई चाहिँ के गर्नुपर्छ साहसी बनाउनुपर्छ रोएँ रोएर होइन म त समस्या परेँ म त के गर्ने भनेर रोयो भने समस्याले तपाईँलाई थिच्छ तपाई साहसी हुनुपर्छ भए तपाईँ अगाडि आउनुहुन्छ नि समस्यालाई कुल्चेर अगाडि तपाईँले संसार तिमी के होने संक होने दुख आई पष्ट आई पाइबल ये भर एक जीवन में आई पी तरह तीत रे साहस कि मैं कसले परमेश्वर ये सुन कसला जितने भाई संसार संसारुखार समस्या असारित समस्या, समस्या पार न न पर पाएनौ पाओ नोट ये संसार में तिमी दुख आई पड़ने समस्या आई पड़ने तर तेरा तिमी को हृदय सामो नबनाओ नुंचे स्वर न बनाओ तीखे साहसी होहसी का साथ तक त्यो <San -tune> समस्यासँग जुट्नुभयो भने अनि त्यो समस्याबाट तपाईँले मुक्त पाउनुहुनेछ दुःखबाट तपाईँ सुखमा जानुहुनेछ हामी किन किनभने हामी आशा गरेका छौँ हामीले आशा गरेका छौँ विश्वास गरेका छौँ कि संसारमा भएका हरेक प्रकारको समस्याहरू चाहिँ यशुख्रिस्टद्वारा विजय प्राप्त गरेको छ त्यस गर्दाखेरि हामी पनि त्यो समस्याबाट मुक्त पाउनेछौँ हुनसक्छ हाम्रो जीवनमा विभिन्न प्रकारको समस्या आइपरेको हुनसक्छ तपाईँको जीवनमा रोगहरू हुनसक्छ तपाईँको जीवनमा आर्थिक अभावले गर्दाखेरि गरिबीमा पिल्सिएको हुनसक्छ जति धन कमाउँछ भन्दा नै सक्दैन जति चाहिँ अब रोग लागेको छ जति प्रार्थना गर्छ निको हुँदैन अनि विद्यार्थी भाइ बहिनीहरू है पढ्दा पढ्दा फेल हुन्छ पासै हुँदैन जति पढे पनि कहिले त पढ्नै छोडिदिन्छ हो कि भन्नुहोस् व्यापार गर्छ सधैँ के भन्छ घाटै जान्छ यस्तो प्रकारको समस्याहरू आएको छै छैन हाम्रो परिवारमा आइरहेको छ नि सबैभन्दा चाहिँ अलिकति बढी दुःखको कुरा चाहिँ हामीले चाहिँ हम लोग परिवार को सदस्य गुमा हम अच दुखित हो ठूल दुख अर के होना हम शरीर में हो कि भन्न हो तैयार रोग लगे तक होद्यार्थी भाई बहनी रो पढ़ पढ़ा पढ़ा फेल हो तर पढ़ फिर पढ़्स पास होने तर मं बच्चे फिर फर्क तो आन हमला अलिक दुख ये हो तर तीख फेरी शाँ शाँ के होस होने पर्च साहस होहसी होने पी मोहरा चाहूँ प्रियमित्राहसी होना को बलियो हाथ खुट्टा बना पर्ची छह तब धन सम्पत्ति प्रशस्त चाहिए तभी एकदम ब्यूटिफुल हे वाव भाला होना केटा हु हम दाजुरी एकदम हैंडसम होना आवश्यक छाइन बाथिन्द जात होना आवश्यक छाइन हाई समस्या पर्दाखेरि समस्याबाट चाहिँ निस्कि निस्किनको लागि समस्याबाट निस्किनको लागि त्यो समस्यालाई जित्नको लागि एउटै कुराको आवश्यक छ त्यो के अरे साहस हुनुपर्छ म एउटा घटना भन्न चाहन्छु एकजना व्यक्ति सुन्नुभएको छ नाम निक भन्ने अस्ट्रेलियाको व्यक्ति उसको हात खुट्टा छैन देख्नु भएको छ तपाईँ कतै याद गर्नुभएको छ उसको हात पनि छैन खुट्टा पनि छैन जन्मदै त्यस्तो तिस वर्ष बढी भइसक्यो अझै पनि चाहिँ उस संसारमा छ कसरी बाँचेको होला किनभने उसको साहसले गर्दा बाँचेको हामी उसले सोचेको थियो दस वर्षको उमेरमा मेरो जीवनको कुनै उ छैन भ्यालु छैन महत्त्व छैन मेरो हात पनि छैन खुट्टा पनि छैन म केही गर्न सक्दिनँ म मर्छु भनेर उसले चाहिँ एकचोटि चाहिँ चा, आत्महत्या गर्ने कोसिस गरेको छ त्यसपछि परमप्रभुले चाहिँ उसलाई चाहिँ भन्नुभयो म तिम्रो जीवनलाई प्रयोग गर्नेछु अनि उसले प्रार्थना गरेको छ प्रयोग गर्नेछु भनेपछि त परम प्रभु मलाई हात दिनुहोस् मलाई खुट्टा दिनुहोस् म संसारको कुना कुना गएर तपाईँको वचन प्रचार गर्नेछु आज चाहिँ परमेश्वरले अचम्मको काम गर्छ भनेर म देखाउँछु तपाईँले आफ्नो अचम्म काम चाहिँ मेरो जीवनबाट गर्नुहोस् मसँग हात छैन खुट्टा छैन तर तपाईँमा सबै कुरा सम्भव छ मेरो हात मलाई चाहिँ खुट्टा दिनुहोस् मलाई हात दिनुहोस् अनि म संसारमा चाहिँ एउटा साक्षी भनेर चाहिँ तपाईँको वचन प्रचार गर्नेछु भनेर चाहिँ परमेश्वरसँग मागेछ अनि परमेश्वरले चाहिँ उसलाई चाहिँ त्यो कुराको उत्तर चाहिँ त्यसरी दिनु भएन परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर विभिन्न प्रकारले दिनुहुन्छ अनि उसलाई चाहिँ परमेश्वरले आफ्नो वचन प्रचार गर्नको लागि परमेश्वरले चुन्नुभयो र उसको खुट्टा छैन तर आज त्यो व्यक्ति छ नि संसारको हरेक देशहरूमा गएर परमेश्वरको वचन प्रचार गर्छ हामी जसको खुट्टै छैन ऊ संसार डुल्छ आज तपाईँहरूले मसँग खुट्टा छ हात छ हामीले के गर्न सक्दैनौँ सक्छौँ सबै कुराहरू गर्न सक्छौँ त्यसको लागि के चाहिन्छ हामीलाई साहस हुनुपर्छ प्रेमभित्रहरू तपाईँसँग सबै कुराहरू छ रूप छ रंग छ हात छ खुट्टा छ घर छ के छैन सबै कुरा छ तपाईँ किन चाहिँ समस्यामै पिर्सिएर बसिरहनु छ किनभने तपाईँ तपाईँसँग चाहिँ समस्याबाट चाहिँ निस्कनको लागि के छैन साहस छैन म यही उत्साह दिन चाहन्छु तपाईँको जीवनमा कुनै समस्या छ भने सा। साहस साह अगाडि बढ्नुहोस् तपाईँले त्यो दुःखलाई त्यो समस्यालाई जित्नु हुने चाहे किन यो कुराहरू चाहिँ हामीले अघि नै भनेको छ संसारमा हुने हरेक मानिसलाई चाहिँ के के आइपर्छ सङ्कष्ट आइपर्छ तर त्यसलाई केले जित्नुपर्छ साहसले जित्नुपर्छ दोस्रो कुरा म तपाईँहरूलाई भन्न चाहन्छु प्रार्थना गर्नुपर्छ के गर्नुपर्छ प्रार्थना गर्नुपर्छ फेरि त्यही चापक छ अध्याय तपाईँले त हामी कुनै कुरामा भनेको छ कि हेर्नुहोस् है समस्या आइपर्छ जस्तो प्रकारको समस्या होस् जस्तो प्रकारको दुःख होस् तर के नहो चिन्तित नहो चिन्ताले कहाँ मान्छ अरे चिन्तामा पुर्याउँछ मान्छेलाई जलाउनु छौँ कि होइन घाट त्यहाँ पुर्याउँछ कि चिन्तित नहो परमेश्वर ने समस्या पढ़ना दुख में पढ़ान तिंत न होने कि परमेश्वर ले तरह हर एक कुरा में के कर प्रार्थना र निवेदन द्वारा धन्यवाद का साथ तिमी का बिन्ती कस जाहिर कर परमेश्वर में मानस में होना निवेदन कर परमेश्वर समस्या परेको छ भने त दुनियाँ लगाएर भन्नु पर्दैन तर प्रार्थना गर्नुहोस् कसमा प्रार्थना गर्नुहोस् परमेश्वरमा अनि उहाँले अवश्य पनि के गर्नुहुनेछ आफ्नो चाहिँ उत्तर त्यो प्रार्थनाको उत्तर तपाईँ दिनुहुनेछ तपाईँलाई कहिले पनि शर्ममा पार्नुहुने छैन जो व्यक्ति समस्यामा पर्दाखेरि आफ्नै समाज शक्तिले आफ्नै बुद्धिले चाहिँ त्यो समस्याबाट के चाहिँ निस्कन्छु भन्ने सोच्छ भने त्यो व्यक्ति मूर्ख हो तर परमेश्वरमा प्रार्थनासहित निवेदन गर्छ भने तपाईँले हरेक किसिमको समस्याबाट तपाईँले उन्मुक्ति पाउनुहुनेछ हामी परमेश्वरले विभिन्न प्रकारले हामीलाई चाहिँ उहाँले चाहिँ हामीलाई उत्तर दिनुहुनेछ अनि चा। प्रार्थनामा चाहिँ हामी लागिराख्नु पर्दछ अनि कहिलेकाहीँ प्रार्थनामा लाग्दा लाग्दै फेरि अनि के हुन्छ भन्दाखेरि मूर्ख भइदिन्छ हामी होइन मलाई त एकदम अचम्म तरिकाले आउनुपर्छ कहिले काहीँ त्यस्तो नै हुन्छ कि अलिक ढिकी फर्काए मलाई त अचम्म तरिकाले आउनुपर्छ ताकि यहाँको मानिसलाई चाहिँ त्यो चाहिँ साक्षी होस् होइन देखोस् न भन्ने प्रकारको हुनसक्छ कि एकदम अचम्मक तरिकाले कहीँ पनि नभएको घटनाको तरिकाले त्यो प्रकारले चाहिँ मेरो जीवनमा आशिष आउनुपर्छ मान्छे सोध्छन् कि ताकि मान्छेले वा वा भन्नुहोस् प्रेमित्र त्यस्तो भेन्ने त्यस्तो भन्ने व्यक्तिहरू चाहिँ मूर्ख हो परमेश्वरको आशिष विभिन्न माध्यमबाट आउँछ विभिन्न माध्यमबाट आउँछ एउटै माध्यमबाट आउँछ भने तपाईँ कुरै नबस्नुहोस् विभिन्न तरिकाले आउँछ त्यो विभिन्न तरिकाले आएको उत्तरलाई त्यो आशिषलाई तपाईँले समात्न साथ जान्नुपर्छ नत्र भने तपाईँ चाहिँ त्यो समस्यामा सधैँभरि फसिरहनुहुन्छ एउटा घटना भन्न चाहन्छु एकजना चाहिँ विश्वासी रहेछ एकदम विश्वास एकदम प्रार्थनामा चाहिँ एकदम तगडा विश्वास प्रार्थनाको युद्ध रहेछ है प्रार्थनाको युद्ध रहेछ प्रार्थना जे प्राणी प्रार्थना एकदम प्रार्थना विश्वास गर्ने अनि चर्चमा चाहिँ सङ्गति हुँदोरहेछ अनि चर्चमा सङ्गति हुँदाखेरि सेती नदीबाट बाढी आएछ है सबै भागेछ अनि त्यो व्यक्ति चाहिँ म प्रार्थनाद्वारा चाहिँ यो आ यो चाहिँ यो उल, के अरे उसलाई रोप्छु भनेर चाहिँ बसेको छ होइन यो सेती नदीलाई रोप्छु सेती नदीको बारीलाई रोप्छु परमेश्वरले मलाई बचाउनु सबै डरपोकहरू छिरुवाहरू गयो भनेछ अनि त्यसपछि प्रार्थना गर्दै गएछ यो बाढी रोपिदिनुहोस् र मलाई बचाउनुहोस् भनेर अनि त्यसपछि अनि सबै गइसकेपछि यता यसो तलतिरबाट एउटा मान्छेहरू आफ्नो छिमेकी रहेछ त्यो के गरिरहेको यहाँबाट भाग छिटो त्यत्रो पानी आउँदैछ किन बसिरहेको हुनेछ भख भख म प्रार्थना करते परमेश्वर ने मैं बचा तीन तेल ते देखने प्रार्थना करे अ पानी आई सके पानी आई सके यहाँसम आई सके उसके भिजी सकेिजे के करे भादा खी अभी अच मर आसे प्रार्थना करे फिर प्रार्थना कर पानी बढ़ते अभी कोई व्यक्ति डुंगा लिया आए हई डुंगा लगे तीन छिटो हिण यहाँबाट छिटो छिटो भाग नत्र तिम्रो जीवन चाहिँ तिम्रो जहाँ चाहिँ जोखिममा छ ती मर्ने समय छ होइन मलाई मेरो परमेश्वरले बचाउँछ भनेर प्रार्थना गरेको छ अनि त्यसपछि त्यो ढुङ्गावाला पनि गएछ त्यसपछि त अब त पानी बढ्दै गयो पानी बढ्दै गयो अनि त्यो खम्बामाथि खम्बाबाट माथि चढेर चाहिँ यो छतको यो जस्तामाथि चढेछ प्रार्थना गर्न थालेछ प्रभु मलाई बचाउनुहोस् तपाईँको यही हो आजको दिन हो तपाईँले चाहिँ अचम्मको काम गर्नुपर्ने दिन आजको दिन हो भनेछ आज तपाईँले अचम्मको काम चाहिँ देखाउनुपर्छ संसारमा मलाई साक्षीको रूपमा तपाईँले उब्जाउनु पर्छ भनेर प्रार्थना गरेछ प्रार्थना गरेछ झन्कियो जस्तामाथि पनि पानी आइसकेछ अनि त्यसपछि उसले यसरी प्रार्थना गरेछ है प्रार्थना गरेछ प्रार्थना गरे पानी रोक्ने त नाम निसान छैन अनि त्यसपछि चाहिँ के रहेछ माथिबाट हेलिकप्टर आएछ आऊ छिटो छिटो आऊ यो घर पनि भत्तिन लगाइसक्यो सर भत्तिनका भत्तिन लगाइसक्यो छिटो आऊ भनेछ होइन मलाई मेरो परमेश्वरले बचाउँदा तिमीहरू जाऊ डर छेल्लुवाहरू भनेको अनि ल ठिकै छ तिमी मर छ भने मर भनेर चाहिँ हेलिकप्टरवाला गएछ अनि प्रार्थना गर्दा गर्दै गर्दा गर्दै यो घर पनि चाहिँ चर्चमा डुबेछ त्यो व्यक्ति पनि डुबेर मरेछ अनि प्रार्थनाको योद्धा अनि स्वर्ग पुगेछ होइन कसैको केही बिगार् गरेको थिएन ढाँटेको पनि थिएन छरेको पनि थिएन चोरेको पनि थिएन उसको एउटा जिद्दी भनेको प्रार्थनामा सबै कुरा सम्भव थियो भने तर त्यो पनि राम्रो कुरा हो स्वर्गमा पुगे अन्त त्यहाँबाट मलाई किन माऱ्यो प्रभु भनिन्छ कि परमेश्वर रामसँग मलाई यो संसारमा मलाई चाहिँ एउटा नमुनाको व्यक्ति बन्नु थियो मलाई किन मारेको तपाईँ आफ्नो अचम्म किन नदेखाएको मलाई परमेश्वरलाई चाहिँ गुनासो पखेको छ कि अनि परमेश्वरले भन्नुभएछ हेर तिमीले प्रार्थना गरेको थियौ मैले सुनेँ त्यस कारणले गर्दाखेरि पहिलोचोटि मैले तिम्रो छिमेकीहरूको माध्यमबाट मैले तिमीलाई बचाउन आएँ तिमीले त्यतिखेर वास्त गरेनौ त्यसपछि तिमीले प्रार्थना गरिरह्यो प्रार्थना गरिरह्यो त्यसपछि ढुङ्गा पठाएर तिमीलाई बचाउन पठाएँ मान्छेहरू होइन मान्छेहरू पठाएँ तरै पनि तिमी आएनौ फेरि तिमीले प्रार्थना गर्यौ ठिकै छ भनेर मैले फेरि हेलिकप्टर पठाएँ तिमी फेरि पनि आएनौ मैले के गरौँ त नि किन मरेछ किन किनभने उसले चाहिँ उसको प्रार्थनाको उत्तर त आएको थियो नि थियो के थिएन भन्नुहोस् त थियो एकचोटि हो र कतिचोटि आएको थियो उले त्यो प्रार्थनाको उत्तरलाई चिनेन जिद्दी भयो कहिलेकाहीँ हामी पनि त्यस्तो जिद्दी हुनसक्छौँ प्रिय मित्र तपाईँ अनि मैले पनि समस्यामा गर्दाखेरि परमेश्वरसँग बिन्ती गर्नुपर्छ प्रार्थना गर्नुपर्छ पर परमेश्वरमा प्रार्थना गर्ने गऱ्यौँ भने परमेश्वरले विभिन्न माध्यमबाट हामीलाई उहाँले चाहिँ त्यो समस्याबाट मुक्ति दिलाउनु लागि विभिन्न व्यक्तिहरूलाई प्रयोग गरेर अनि हामीलाई चाहिँ सहायता गर्नुहुन्छ त्यतिखेर चाहिँ हामीले त्यो व्यक्तिहरूलाई हामी इन्कार गऱ्यौँ भने त्यो चिजहरूलाई हामीले चाहिँ समाउन जानेनौँ भने त्यो अवसरहरू हामीले चाहिँ समाउन जानेनौँ भने हामी चाहिँ त्यो समस्यामै अल्झिरहनेछौँ र त्यो व्यक्ति जसरी त्यस कारणले गर्दाखेरि अलिकति दिमाग पनि पर चलाउनु पर्छ परमेश्वरले मलाई कुन प्रकारको आशिष दिनु दिनुहुँदैछ कताबाट आशिष दिनुहुँदैछ भन्ने कुराहरू हामीले चाहिँ विश्वासले जान्नु आवश्यक छ मात्र भने मूर्ख साबित हुनेछ त्यस चा। कारणले चा चा। चाहिँ हामी चाहिँ आफ्नै बुद्धिमा आफ्नै समाज शक्तिमा भर नपर भनेर परमेश्वरले भन्नुहुन्छ तिन नम्बरमा भन्दा छ आफैमा भर्न पराउ भनेर भन्नुहुन्छ हि तिनको पाँचमा कसरी पढिदिनुहोस् मलाई आफ्नो सारा हृदयले थोरै होइन के परमेश्वरमा चाहिँ म थोरै विश्वास गर्छु अनि म मा अरू मान्छेमा धेरै विश्वास गर्छु होइन भरेभरको सारा हृदयले चाहिँ कसको घर भर, कसमाथि भरोसा राख्नु रे परमेश्वरमाथि पचास पर्सेन्ट मान्छेमा भरि राख्ने होइन भने परमेश्वरमा भरि राख्ने भन्ने हुन्छ होला खोइ त्यस्तो होइन हन्ड्रेडमा हन्ड्रेड चाहिँ कसलाई कोमाथि विश्वास राख्नु परमेश्वरमा भरोसा राख्नु आफूमा पनि होइन तेरो आफ्नै समाज शक्तिमा भर नपर यदि आफ्नै समाज शक्तिमा हामी भर गरेर हाम्रो जीवनमा भएको दुःखहरूबाट हामी चाहिँ जित्न चाहन्छौँ भने त्यो मूर्खता सिवाय केही पनि हुँदैन यसको अर्थ के हो परमेश्वरले हामीलाई चाहिँ विभिन्न किसिमको परिस्थितिबाट हामीलाई दोहोऱ्याउनु हुन्छ कहिले सुख आउँछ कहिले दुःख मान्छे जन्मिन्छ मान्छे मर्छ मान्छेको जीवनमा सुख पनि आउँछ दुःख पनि आउँछ जो मानिसको जीवनमा सुखै सुख मात्रै खोज्छन् त्यो व्यक्ति चाहिँ धेरै कमजोर हुन्छ तर जो व्यक्ति चाहिँ दुःखको साथ आएको हुन्छ त्यो व्यक्ति बलियो हुन्छ आमेल को चाहिँ व्यक्ति यहाँ चाहिँ सफल भएको छ जो व्यक्ति चाहिँ दुःखका साथ आएको छ त्यो व्यक्तिहरू सफल भएको छ सुख मात्रै खोज्ने व्यक्तिहरू चाहिँ कमजोर हुन्छन् क्रिएमेटरहरू खुसी मात्रै आइदियो हुन्थ्यो दुःख चाहिँ आउँदै नआए हुन्थ्यो हामी सो सोच त्यही हो कि नस् त त्यो सोच्न चाहिँ हाम्रो कमजोरीपन हो हामीसँग म तपाईँलाई आजको बचनबाट यही उत्साह दिन चाहन्छु कि तपाईँ अनि म सुखलाई पनि स्विकार्ने र दुःखलाई हामीले के हुनुपर्छ जित्ने प्रकारको त्यो साहस भएको हृदय भएको हामी हुनुपर्छ हामी दुःख आयो भने नभाग्नुहोस् है दुःखलाई म लिन्न भने भन्नुहोस् दुःखलाई लिनुहोस् त्यो दुःखलाई लिएर तपाईँ त्यो दुःखलाई जितेर अगाडि बढ्नुहोस् हारे लु हामी यदि तपाईँ सुखै मात्रै सुखै मात्रै खोज्छ भने तपाईँको जीवनमा कहिले पनि उन्नति हुँदैन तपाईँको जीवनमा कहिले पनि फल फल्दैन एउटा किसान रहेछ एउटा किसान रहेछ उसले चाहिँ बारी लगाउँथ्यो है हाम्रो विश्वासी किसान रहेछ यसमा अब कुरा मिलाउँदाखेरि हाम्रो विश्वासी किसान रहेछ बारी लगाउँथ्यो किसान रहेछ अनि गहुँ लगाउँदो रहेछ अनि जति उसले चाहिँ खेतीबारी गर्थ्यो जति उसले जति मिहिनेत गर्थ्यो त्यति प्रकारको उसले चाहिँ त्यो बारी नपाउँदो रहेछ कि अन्न नपाउँदो रहेछ कि धेरै मिहिनेत गर्छ थोरै अन्न पाउँदो रहेछ उसको हिसाबमा परमेश्वरले जति चाहिने उसले उसलाई त्यति दिएको छ तर मान्छेको मन लोभी हो पुग्दैन अनि उसले चाहिँ परमेश्वरलाई चाहिँ अनि त्यहाँबाट गनगन गर्दोरहेछ कि म यति पसिनाको गाउँछु म यति चाहिँ दुःख गर्छु खोइ त्यसको परिश्रमको फल यति मात्रै अनि एक दिन चाहिँ त्यो गाउँको चाहिँ त्यो बाली लगाएको ठाउँमा गएछ त्यति बेला चाहिँ हुरी आएछ हुरी आएर त्यो गाउँको चाहिँ सबै बालीलाई चाहिँ ढलाइदिएछ देख्नुभयो तपाईँले त्यो धानको बाली चाहिँ तपाईँले पुरै हावाले यस्तो लडाइदिएको देख्नुभएको छ देख्नुभएको भएको छैन तै पनि त्यो धानको त्यो रुखपट्टि के भन्छ त्यसलाई के भन्छ बोटबाट धान फल्छै फल्दैन भन्नुहोस् त फल्छ नि अनि मलाई के लाग्यो प्रभु म यति दुःख गर्छु खन्छु जोत्छु लगाउँछु फेरि पनि गोड्छु आज आए तापनि यस्तो सबै बाली लडाइदिने भनिन्छ कि यो भएन म माथि धेरै अन्याय भयो प्रभु यो दुःखमाथि धेरै यो दुःखीमाथि धेरै दुःख दिनुभयो भनेमेश्वरले होला कि तिमी के चाहन्छ भने अब हेर्नुहोस् मैले यत्रो दुःख गरेर लाउँछ तपाईँ यत्रो टन्टला आफू ढाम लाइदिनुहुन्छ सबै बाल्यो सुकेर जान्छ यत्रो फल लह ल फल फेरि त्यो फल फलाउँदै थियो हुन्छ त्यसपछि त्यत्रो पानी आएर फेरि पुरै नष्ट गरिदिन्छ भन्छ अनि एकदम राम्रो लह लह लह भएको चाहिँ त्यो बोट हुन्छ सबै हुर्याएर हेर्नुहोस् यसरी ढलाइदिनुहुन्छ भने चाहिँ अनि तिमी के चाहन्छौ भनेछौ अब चाहिँ यो एक वर्ष चाहिँ यो प्रकृतिको होइन कन्ट्रोल हुन्छ नि मलाई दिनुहोस् भनेछ कि त्यो किसानले चाहिँ तागे चाहिँ मलाई चाहिँ अब यो एकदम राम्रोसँग चाहिँ फलफलाउँछु भनेर चाहिँ उसले भनेछ घाम लागेको घाम चाहियो भने घामै दिन्छु म यो के अरे गाउँलाई पानी चाहियो पानी दिन्छु भनेर भनेछ अनि परमेश्वरले पनि हुन्छ त नि भनेर एक वर्षको लागि त्यसलाई दिएछ उसले चाहिँ एक वर्षको लागि त्यो सबै कुराहरू पाएछ अनि त्यसपछि उसले के गर्दा अब चाहिँ पुरै खनजोत गरेर एकदम मलिलो माटो बनाएछ होइन त्यो खन्ने बेलामा पानी झारदैछ मलिलो भयो माटो होइन त्यसपछि गोड्न के अरे त्यसलाई खन्न सजिलो भयो त्यसपछि पानी चाहियो होला पानी गोड्यो होइन पानी चाहियो होला पानी घाम चाहियो बेला घाम ओली दिएछ त्यहाँ चाहिँ कुनै प्रकारको आधी बेरी हुरी केही पनि आएन पहिला त अब घाम पनि एकदम चर्को पर्थ्यो डढेर जान्थ्यो होइन पानी पनि एकदम धेरै पर्थ्यो के त्यो चाहिँ मरेर जान्थ्यो होइन हावा एकदम लाउँथ्यो ढलेर ला जान्थ्यो त्यसपालि चाहिँ त्यस्तो केही पनि छैन ल लाउँदो एकदम चाहिँ त्यो बाली चाहिँ आएछ अनि खुसी भएछ किसान पनि तिन महिना तिन महिनामा कति महिना फल्छ भन्नुहोस् त जाउँ भन्ने मान्छेलाई थाहा छैन भन्नुहोस् त कति महिना छ महिना है मैले मानेसँग किन मैले लगाएको छैन कि सबै बाली छ महिना अनि त्यसपछि काट्ने बेला भइसक्यो होइन काट्ने बेलासम्म त के भन्छ त मा धान गहुँहरू त पुरै सुकेर जान्छ नि त काट्ने बेला हो कि भन्नुहोस् त एकदम भइसक्छ त्यति बेला पनि एकदम लह लह जवान रहेछ त्यो बाली चाहिँ क्या हरियो लह लह एकदम मक्ख भएर चाहिँ काट्ने बेलामा गएको त अनि एकदम खुसी भएर काट्न गएको त काट्ने बेलामा केही पनि छैन पुरै खोक्रो रहेछ अनि प्रमेश्वरलाई चाहिँ उसले चाहिँ गुनासो गरेछ हे प्रभु तपाईँले मलाई के गरेको यस्तो अनि यत्रो चाहिँ मैले यत्रो दुःख गरिदिएँ लगाउने पनि मैले लगाएको छु पनि मैले हालिदिएको छु पानी पनि मैले हालिदिएको छु यत्रो राम्रो बाली भएछ अनि लास्टमा आएर तपाईँले मलाई चाहिँ मलाई चाहिँ खिस्च पार्नलाई चाहिँ अनि त्यो त्यो अन्नको त्यो बालीमा चाहिँ त्यो अन्नै नराखिदिनु तपाईँ हुनेछ कि त्यो गेढै नराखिदिने हुनेछ अनि गेढै नभएपछि त के गरिदिँदैन अनि काटेर फाल्नु मात्रै छ त्यसपछि उसले भनेछ होइन मैले केही पनि गरेको छैन सबै गाउँमा तिमीलाई दिएको थियो तिमीले नै गरेको सबै कुरा त्यो बाली पनि मैले नलगाएँ भन्ने होइन बाली त आफै फल्दै नफलेको हुनेछ किन सोधेछ किन किनभने मैले चाहिँ यो बालीमा अन्न दिनको लागि गेडा दिनको लागि चाहिँ विभिन्न प्रकारको आधी बेहेरी घामहरू तुफानहरू दिन्थे तिमीले त्यस्तो प्रकारको कुनै प्रकारको दुःख कष्ट यो बालीलाई दिएनौ त्यस यो मजबुत हुन सकेन सधैँको सधैँ बच्चा भइरह्यो अनि योले कहिले चाहिँ फलफल आउँछ र भनिन्छ <laughs> कि त्यस्तै गरेर प्रिय मित्रहरू हामी पनि हाम्रो जीवनमा हामीले खोजेको जस्तै सुख मात्रै खोज्छौँ कि हामीले खोजेको जस्तो एकदम राम्रो मात्रै खोज्छौँ यदि त्यस्तो मात्रै खोज्छौँ भने हामी पनि त्यो बाली जस्तै फल नलाग्ने खालको आशिष विहीन बाली हुनेछौँ तर हाम्रो जीवनमा फल फलाउने किसिमको जीवन हामी तपाईँ हामी चाहन्छौँ भने हाम्रो जीवनमा चाहिँ के आउनुपर्छ दुःख कष्ट आउनुपर्छ त्यो दुःख कष्टमा झेलेर आउने व्यक्तिहरू त सफल हुन्छन् हामी हामी भन्छौँ कि मेरो मैले त एकदम दुःख पाएँ मैले पढ्न नै पाएन दुःख पाएँ मैले भारी बोक्यो मैले जस्तो दुःख चाहिँ मेरो बच्चाले नपाओस् भन्छ कि हो कि त मेरो जस्तो दुःख चाहिँ मेरो छोराछोरीले भोग्न नपरोस् भनेर टनाटन तोन पैसाको पुरा फोला भोगाउनुहुन्छ स्कुलमा पनि हजारको बिटा पठाउनुहुन्छ होइन छोरालाई के चाहिन्छ चा। पुरै चा। किनेर फुवाउनुहुन्छ कहाँबाट ल्याए थाहा छैन छोरालाई छोरीलाई कहाँबाट थाहा छैन बाउले चाहिँ के भन्छ त मैले जस्तो दुःख चाहिँ यिनले नपाओस् भनेर रा, सुखमा राखिदिएको कि हो कि न भन्नुहोस् त गर्नुहुन्छ कि गर्नुहुन्न यो चाहिँ एकदम घातक कुरा हो यदि तपाईँले तपाईँको छोरालाई दुःखमा पार्नु भएन तपाईँको छोरीलाई दुःख के हो थाहा छैन भने भोलि पर्सि दुःखमा पर्दाखेरि एकैचोटि समस्यामा पर्दाखेरि तपाईँको छोरा बङ्गलङ्गै ढल्नेछ के ढल्नेछ बङ्गलङ्गै ढल्नेछ किन किन भोलिसम्म अहिलेसम्म त दुःखै पाएको छ नै हो किन भन्नुहोस् त पैसा कहाँबाट आएको छ बाबुले कसरी पढाएको छ थाहा छैन नि भोलि पर्सि दिन जब बन्द गर्छ नि त्यसपछि उसले के हुन्छ टुट्नेछ उसको जीवन चाहिँ के हुनेछ टुट्नेछ त्यस कारणले गर्दाखेरि आफ्नो छोराछोरीलाई पनि दुःखमा अनि जिउनको लागि सिकाउनुहोस् उयो मित्रहरू सधैँ <sundhyev>, सुखमा सुख मात्र राख राख्दाखेरि तपाईँको छोराछोरी कमजोर हुनसक्छ म यो चुनौती दिन चाहन्छु चु। यसको अर्थ तपाईँको छोराछोरीलाई दुःख दिनुहोस् भने म भन्न खोजेको होइन तर दुःखको महसुस पनि गराउनुहोस् नत्र भने तपाईँको छोराछोरीले भोलि फल फलाउँदैन फल भोलि पर्सि तपाईँलाई दिन्छ तपाईँको परिवारलाई दुःख दिन्छ त्यो किन किनभने तपाईँको छोराछोरीलाई तपाईँले के दिनुभयो सुखै सुख दिनुभयो उसलाई दुःख के हो थाहा छैन जब समस्या आइपर्छ त्यसपछि त्यो समस्याले उता तपाईँलाई के गर्छ रोप्छ यो कुरा चाहिँ याद गर्नुहोस् है जब समस्या आइपर्छ निडर बन्नुहोस् के भन्नुहोस् निडर बन्नुहोस् अघि साहसीमा आयो यो कुराहरू यसचालिसको दशमल कसैले पठाइदिनुहोस् तिनकि यसैले म चाहिँ एकदम कमजोर छु होइन यो समस्या ठुलो छ म गर्न सक्दिनँ होला ओहो के गर्ने नहुनुहोस् उत्साहित हुनुहोस् निरुत्साहित नहुनुहोस् किनकि म तिरो परमेश्वर हुँ हेर्नुहोस् समस्या पर्दाखेरि हे तपाई नडो तपाई एक्लो हुनुहुन्न तपाईँसँग परमेश्वर हुनुहुन्छ हामी त्यस कारणले गर्दा तपाईँ नडर आउनुहोस् तपाईँ चाहिँ लुन्चे मुख्न लगाउनुहोस् तपाईँ चाहिँ निडर हुनुहोस् साहसी हुनुहोस् किनभने परमेश्वर कोसँग हुनुहुन्छ हामीसँग हुनुहुन्छ त्यस कारणले गर्दाखेरि समस्यामा हामीले विजय प्राप्त गर्न शक्तिशाली पार्नेछु जसले गर्दा तिर दुःखहरूबाट तिजय प्राप्त गर्नेछस् अनि जस्तो सुकै समस्या आइपरोस् म तिम्रो साथमा छु मान्छेले जे सुकै भनोस् तिम्रो साथ छोडेर जाओस् तिमी दुःखले तिमीलाई जाओस् तिमीलाई गाली गरोस् तर त्यतिखेर पनि मेरो हातले मात्रै होइन केले रे धार्मिकताको धर्मी धार्मिकताको दाहिने हातले कुन हातले दाहिने हातले म तलाई सम्हाल्नेछु त्यस कारणले गर्दाखेरि समस्या आइपर्दाखेरि न डराउनुहोस् प्रिय मित्रहरू दुःख आइपर्दाखेरि न डराउनुहोस् प्रिय मित्रहरू दुःखलाई हामीले केमा कुल्चनेछौँ पैताला मुनि कुल्चनेछौँ हामी अनि आनन्दित हुनुहोस् प्रिय मित्रहरू तपाईँ समस्यामा पर्दाखेरि नम्बर एक तपाईँ साहसी हुनुहोस् नम्बर एक तपाईँ सासुस् दोस्रो नम्बर प्रार्थना गर्नुहोस् तेस्रो नम्बर परमेश्वरमा भर गर्नुहोस् चौथो नम्बर निडर हुनुहोस् र पाँचौँ नम्बर चाहिँ म तपाईँलाई भन्न चाहन्छु तपाईँ चाहिँ आनन्दित हुनुहोस् के हुनुहोस् आनन्दित हुनुहोस् समस्या पर्दाखेरि नरुनुहोस् समस्या पर्दाखेरि नरुनुहोस् समस्या पर्दाखेरि आनन्दित न आनन्दित हुनुहोस् किन त यसको पनि उद्देश्य छ उद्देश्य छ तपाईँ समस्यामा पर्दाखेरि तपाईँ नरुनुहोस् हामी रोएर कतिचोटि चाहिँ जीवन जीवनदेखि हामी हार खान्छौँ मलाई मात्रै किन यस्तो भएको भन्छ नि हामीलाई के हुनुहोस् त न निरुत्साहित नहुनुहोस् तर के हुनुहोस् रे आनन्दित हुनुहोस् याकुब एकको दुईले यही एक कुरा हुँदो रहेछ फेरि पढेर सुनाइदिनुहोस् न कसैले मलाई सहायता गरिदिनुहोस् याकुब एकको दुईमाथि मेरा भाइ हो मेरा बहिनी हो मेरा दिदी हो मेरा आमा बाबा हो तपाईँहरूमाथि कुनै पनि प्रकारको समस्या आइपर्दाखेरि कुनै प्र कुनै प्रकारको विपदहरू सङ्कष्टहरू आइपर्दाखेरि तिनलाई चाहिँ पुनः पुरा एकदम पुरा आनन्दको कुरा चाहिँ सम्झनुहोस् तपाईँ नरुनुहोस् तपाईँ नहुनुहोस् तर आनन्दित हुनुहोस् भनेर वचनले भन्दछु आले लुआमेन किन किनकि तपाईँ त्यो समस्यालाई जितेर तपाईँ अगाडि बढ्दै हुनुहुन्छ तपाईँ आर्थिक अभावमा हुनुहुन्छ काम गर्नुहोस् तपाईँले त्यो अभावबाट तपाईँ मुक्ति पाउनुहुनेछ तर अल्छी गरिदिने त्यो मुक्ति त्यो अभावबाट मुक्त पाउँदैन के गर्नुपर्छ साहसका साथ निरताका साथ परमेश्वरमा प्रार्थना सहित काम गर्नुहोस् तपाईँ त्यो अभावबाट त्यो गरिबीको जीवनबाट तपाईँले मुक्त पाउनुहुन्छ हामी तपाईँको समस्याबाट तपाईँले मुक्त पाउनुहुनेछ अनि एउटा राम्रो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँले जब दुःख भोग्दै हुनुहुन्छ तपाईँले प्रार्थना गर्नुहुन्छ अनि तपाईँको जीवनमा खुसी आउँछ हामी सधैँभरि दुःख तपाईँको जीवनमा रहँदैन जो व्यक्ति हार्छ त्यो व्यक्ति सधैँ दुःखमा बस्छ तर जो व्यक्ति लिडरका साथ अगाडि बढ्छ त्यो व्यक्तिले दुःखलाई पार गरेर के पाउँछ सुख पाउँछ हाले लु हाम तपाईँको जीवनमा निरोपिता हुनेछ तपाईँ ऋणमुक्त हुनेछ तपाईँको पढाइमा सफलता हुनेछ तपाईँलाई अब कुनै व्यापार गरेरसँग तपाईँ नाफामा जानुहुनेछ राम्रो हुनेछ परमेश्वरले आशिष दिनुहुनेछ त्यसको लागि तपाईँमा साहस चाहिन्छ हामी कतिपय अवस्थामा हामी समस्यासँग हामी डराउँछौँ र अनि के गर्छ हामी छोडिदिन्छौँ कि हामी कतिपय हाम्रो यहीँ होला नि होइन म पनि त्यसमै पढ्छु अनि आजको बच्चाले मैले तपाईँहरूलाई सिकाउनु हुँदैन आजको बच्चाले मलाई धेरै कुरा सिकाएको छ तपाईँहरूलाई सिकाउन आएको होइन कि म आफै सिक्न आएको आजदेखि हामी मध्ये यहाँ धेरै छौँ अनि कोही चाहिँ के छ भन्दाखेरि एउटा काम गर्छौँ गर्दै गर्दै के गर्छौँ छोडिदिन्छौँ किन छोडिदिन्छ भन्दाखेरि भएन फेल भयो भने चाहिँ एकचोटि गर्दा भएन फेल दुईचोटि गर्दा भएन फेल छोडिदिन्छौँ विद्यार्थी भाइ पनि त्यस्तै भएन हे कति दिने एसएलसी पनि दिएछ दिएछ पार्छै भनेर एसएलसी दिनै छोडिदिन्छ हो कि नन्नुहोस् त प्रेमत्र तपाईँलाई म एउटा उत्साह दिन चाहन्छु कहिले पनि हार नमान्नुहोस् जीवनमा कहिले पनि हार नमान्नुहोस् हार पछाडि नै के आउँछ जित आउँछ हार पछाडि नै जित आउँछ एउटा चाहिँ मलाई एकदम उत्साहको कुरा चाहिँ के छ भन्दाखेरि आजभन्दा सात वर्ष अगाडि एकजना दाइ इन्जिनियर हुनुभएको त्यत्रो खर्च गरेर इन्जिनियर पढ्यो इन्जिनियर भयो पास भयो राम्रो तर जागिरै पाइने पैलचोटी जागिर खोजे पाए फिर अर् दोस वर्ष प्रयास करें पाए छ वर्ष म फेल भैया इंजीनियर नाम तो इंजीनियर हो पढ़े इंजीनियर पास भर जागि पाद्देन अस हो दिशा पास होनी बिना जागि तो बस्पर मानी काटना लाइस के गरने? साथी भाई विदेश गए बिल्डिंग ठाई सके यहाँ बस आईना बेरोजगार भर बसिया तर उ सातौ वर्ष एनटिसीमा आएर इन्जिनियरको नाम निकालेको चामिन छ वर्षमा त ऊ त एकदम फेल त फेल भइरहेको थियो नि त म त सकिनँ दुई तिन वर्ष मैले छोडिदिनु भयो कि त आज इन्जिनियर हुन्थ्यो जागिर पाउँथ्यो पाउँथेन नि आज ऊ सरकारी जागिर भएको छ किन निरन्तर लागिरहेको छ कि त्यस कारणले गर्दाखेरि तपाईँको जीवनमा मेरो जीवनमा कुनै प्रकारको हार अनि असफलता आउँछ भने त्यसमा निरन्तर लाग्नुहोस् निरन्तर लाग्नुहोस् निरन्तर लाग्नुहोस् निरन्तर लाग्नुहोस् एक दिन चाहेको कुरा प्राप्त गर्नु छ अनि कहिले पनि आफूले सोचेको कुरा मात्रै अनि त्यो नखोज्नुहोस् होइन सुख मात्रै नखोज्नुहोस् दुःख आउँदाखेरि पनि हामीले त्यसको सामना गर्न सकौँ अनि यसले चाहिँ हामीलाई बलियो बनाउँछ है र यी कुराहरू चाहिँ फेरि अनि विश्वासीले मात्रै भनिरहेको छ अनि त्यसमा त के अनि अन्य जातिको मानिसहरूले चाहिँ के आशिषै नपाउने भन्ने कुरा आउँछ आज हेर्ने हो भने विश्वासी भन्दा अन्य जाति मान्छेहरू धेरै आशिषित भएको हामी देख्छौँ एकदम धन छ सम्पत्ति छ एकदम राम्रो छ चिट्टिको परेको छ होइन एकदम उहीँ पढाइमा पनि उनी जान्ने छ तर उनीहरू हामी बिचमा चाहिँ के फरक एउटा कुरा हामीलाई त्यो लाग्छ हो कि भन्नुहोस् त विश्वासी भनेका छौँ सधैँ चाहिँ लखार लखार चर्चाएका छन् खै कुनै उन्नति छैन भन्ने हामीलाई लाग्छ लाग्छ है हेर्नुहोस् अर्को मान्छे हेर्नुहोस् त अन्य जाति भनेछ हिजो के गरेको आज कस्तो भइरहनेछ हामीलाई त्यस्तो लाग्छ त्यस्तो लाग्छ लाग्दैन किन किनकि उनीहरूले सबै कुराहरू गर्छन् कि उनीहरूले मिलाउँछन् उनीहरू चाहिँ समस्या आउँदाखेरि उनीहरू डराउँदैन साससँग काम गर्छन् त्यस कारणले गर्दाखेरि समस्याहरूलाई चाहिँ जित्दै उनीहरू बोल्नु भएको छ तर म तपाईँहरूलाई एउटा अन्त्यमा जान चाँदी एउटा के भन्न चाहन्छु उनीहरूलाई हामी एउटै मात्रै फरक छ त्यो भनेको हामीसँग क्रुस छ हामीसँग यस्तो क्रिस छ हामी क्रुसलाई पनि बोक्नुपर्छ समस्यालाई हामीले जित्नुपर्छ अनि क्रुसलाई हामीले के गर्नुपर्छ बोक्नुपर्छ परमेश्वरको वचनलाई मनमा राख्नुपर्छ जाँदै जाँदै एउटा घटना भनेर भन्न चा, जान चाहन्छु सबै यो संसारका मानिसको हामी बिचमा केही फरक छ रे अहिलेसम्म हेर्दाखेरि हामीले सफलता प्राप्त गरेका छौँ उनीहरूले सफलता प्राप्त गरेको छ हामीले समस्याबाट हामी पनि उम्किन सकेका छौँ उनीहरू पनि उम्किन सकेका छौँ होइन फरक के रहे त नि हो किन भन्नुहोस् त बरु हामी बरु अलिकति तल होला उनीहरू त माथि छ नि किन उनीहरूसँग साहस छ उनीहरूसँग त्यो चाहिँ दुःखसँग चाहिँ लड्ने चाहिँ शक्ति छ उनीहरूसँग त्यस कारणले गर्दा उनीहरू बलियो भएका छन् हामी विश्वासी चाहिँ अलिकति डराएर होइन अनि परमेश्वरको वचनमा हेरेर डराएर चाहिँ अझ पछाडि परिरहेको हुनसक्छ होइन अझै पनि रोग रोगै लागिरहेको हुनसक्छ रिङ नै परिरहनुसक्छ होला अथवा चाहिँ फेलको फेलै भइरहनु सक्छ व्यापारमा घाटाघाटा भइरहनु सक्छ तर आजको वचनले भन्छ तपाईँ निर्णयको चाप अगाडि बढ्नुहोस् तपाईँले यी सबै कुराहरूबाट मुक्त पाउनुहुन्छ हामी अनि साथसाथमा अनि एउटा कुरा चाहिँ हामीसँग बढी के छ भन्दाखेरि हामीले एउटा बढी एउटा कुरा गर्नुपर्छ त्यो काम भनेको चाहिँ परमेश्वरको यसो फ्रिसको कुसलाई चाहिँ हामीले बोक्नुपर्छ कसलाई बोक्नुपर्छ यसो क्रिसको कुसलाई त्यो चाहिँ यसमा फरक के छ भन्दाखेरि संसारका मानिसहरूले पनि सफलता प्राप्त गर्छन् हामीले पनि प्राप्त प्राप्त तर उनीहरूसँग चाहिँ मृत्यु पछिको विजय छैन तर हामीसँग मृत्युपछिको विजय छ हामी हामीले मृत्युलाई जितेका छौँ हाले लुएँ त्यही हो फरक नत्र तर केही पनि फरक छैन नि हो किन त परमेश्वरले चाहिँ त्यहाँ एउटा ठाउँमा चाहिँ सबैलाई चाहिँ क्रोस दिनुभएछ जाँदा जाँदै दिन Cruise, आए आए क्रुस दिनु भएछ क्रुस दिएपछि चाहिँ के गर्छ भने तिमीहरू क्रुस बगेर आफ्नो जीवनको अन्तिम दिनसम्म हिँडिराख्नेछ काठको क्रुस यत्रो क्रुस दिएछ होइन परमेश्वरले दिएछ त्यसपछि सबैलाई बोक्न पठाएछ र तिमीहरू हिँड अब चाहिँ भनेछ होइन सबैले चाहिँ कोही चाहिँ के भनेछ भन्दाखेरि बोक्नै नचाहेर तिमीहरू बरालिएर हिँड्न थालेछ कोही चाहिँ के गर्छ बोक्दै हिँड्छ क्रुसलाई है त्यो काठको क्रुसलाई कोही चाहिँ बोक्नै चाहेन त्यतिकै छोडेर हिँड्यौँ ह्या बोक्दिनँ भनेछ कोही चाहिँ बोक्दै हिँडेछ अभी कोई कोई चीज के भादा खेल बोक्न तो गोपने ये गरम क्रूस मैं कसरी बोक्ने भर क्या कोई चीन असम से उसे क्रूस को चारे दिन तल काट ये अलग सान बनाए है अभी गए बोप्ते बोलते अल थाके गए पे अल थाकेमो होने पच्चीस काटे फेरीपान क्रूसला क्रूस सो बना अनि जाँदा जाँदा उसलाई त अब के छ लास्टमा चाहिँ एक किलोको चाहिँ क्रुस बनाइन्छ है त्यत्रो क्रुसलाई चाहिँ एक किलोको क्रुस बनाएर हातमा धुँदाखेरि छ हिँड्दा हिँड्दा पनि थाकेछ है यत्रो एक किलोको चाहिँ त्यो क्रुस पनि कसले बोक्छ भनेर नि त्यसलाई पनि काटेछ क्रुस त हेर्दाखेरि यस्तो बनाइन्छ यत्रो बनाएछ त्यसलाई चाहिँ के छ खतीमा राखेको क्रुसलाई चाहिँ अब अब त मर्जी भन् त यता गए पनि भयो नाचे पनि भयो त्यो क्रुस बगिया कहाँ नाच्न पाउँथ्यो क्रस बगिया भयो यसो कहाँ चाहिँ आँखा लाउनु पाउँथ्यो अब त सबै ठाउँमा आँखा लाउनु पर्थ्यो जहाँ जान्छ पाइएको छ त उफ्रे नै पाएको छ अब चाहिँ जे गरेर पाएको छ फ्री छ नि त हो कि भन्नुहोस् त अनि जाँदा जाँदा चाहिँ एउटा ठुलो एउटा खोला आएछ कि अनि त्यो सबै मान्छे जो जसले चाहिँ क्रुस पोकेको थियो तल काटेको थिएन त्यो खोलामा चाहिँ के हुन्छ वाइपारी त्यो क्रुसलाई यसरी चाहिँ राखिदिएछ त्यो क्रुसमाथि चढेर गएछ त्यो खोला होइन खोलालाई चाहिँ तरेर गएछ त्यो व्यक्ति त के भएछ भन्दाखेरि क्रुस त यहाँ छ नि त कहाँ राख्ने अब हेर्नुहोस् त खोला त्यत्रुस यत्र छ कसरी राख्ने पारि त कस जानै पर्यो यसमा कसरी जाने अनि फसाद परेछ ती चाहिँ खोलामा चाहिँ गएछ यो भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि प्रेम मित्रहरू तपाईँ अनि मलाई एउटा क्रिस्चियनको हिसाबमा चाहिँ है हामीसँग सबै कुराहरू पर्मिसन हामीलाई दिनुभएको छ अन्य जातिको मानिसहरू भन्दा हामीलाई एउटा कुरा बढी दिनुभएको छ त्यो के अरे क्रुस त्यो क्रुस त हामीले बोक्नुपर्छ कोही मानिसहरूले पर्मिश्वलाई चिनेका छन् होइन कोही मानिसले पर्मिसर्लाई चिनेका छन् तर तिनीहरू चाहिँ के गर्छ भन्दा पमेश्वरको वचनलाई बोक्न चाहँदैनन् परमेश्वरलाई वास्तव गर्दैन हिँड्छन् त्यत्तिकै अनि कोही मानिस के हुन्छ भन्दाखेरि परमेश्वरलाई त म मान्छु म मां चर्च पनि जान्छु यसो जान्छु तर आफ्नै खुसीले पनि हिँड्छु भनेछ अनि वचनलाई चाहिँ खल्तीमा राखिदिनु रहेछ क्या यसो जा यतानी यहाँ छ उता नि यहाँ छ होइन यतानी हिँड्छ उता नि हिँड्छ खुसी छ नि त होइन होइन वचन त छ फेरि होइन म त विश्वासी त हो भने छ यहाँ धुनिरहेको छु फेरि तर क्रिस्चियनको नाम मात्रै हो अनि त्यो क्रुसले कुनै पनि त्यो पछि त्यो अन्तिमको दिनमा कुनै सपोर्ट गर्नेवाला छैन तो तारवाला छाने खोला तरप मत क्रिस्टिन देखना हिड़ा तस्त मित्रो विश्वास हम लोग समाज हमारे मंडली में हम देश में हम संसार में धर्म प्रकार को होगा धेरे हो जो व्यक्ति ने क्रिस्चियन मात्र होने नाम से लिंक अंत क्रूसला खत्ती में रख् तस्त्यु पारी जान सकते तर जा कस्तुति जान भादा खेल जिससे क्रूस बोझ को रूप में लिंदन दुःखको रूपमा लिँदैन सहरर्ष स्वीकार गर्छ र चाहिँ हरेक परिस्थितिमा परमेश्वरको वचनलाई अँगाल्दै परमेश्वरको वचनलाई आफ्नो हृदयमा भोग्दै जान्छ त्यस्तो व्यक्तिहरू चाहिँ अन्त्यको दिनमा चाहिँ त्यो खोलालाई तर्नको लागि चाहिँ आफ्नो क्रुसलाई प्रयोग गरेर स्वर्गमा जानेछन् हामी प्रिय मित्र म यही उत्साह चाहन्छु आज तपाईँ म कस्तो प्रकारको विश्वासी एउटा त हामी त एउटा कुरा चाहिँ के नि व्यक्ति त होइनौँ किनभने क्रुस त हामीले बोकेकै छौँ पक्कै पनि तर हाम्रो क्रुस चाहिँ कत्रो छ खल्जीमा राख्ने क्रोस छ कि काँधमा राख्ने क्रोस छ याद गर्नुपर्छ त्यो क्रुसलाई बोक्नलाई अल्छी नमारौँ होइन त्यो दुःख एउटा दुःख हो एउटा कुरा हुने भने तर त्यही चाहिँ क्रुसलाई बोक्न दुःख गऱ्यौँ भने भोलि पर्छ त्यही क्रुसले चाहिँ हामीलाई स्वर गाउँ पुर्याउँछ यही चाहिँ संसार र हामी बिचमा भिन्नता छ हालै लोया यस कारणले हामी विजयका मानिसहरू हौँ विजयका चाहिँ सन्तानहरू आउँ समस्या आइपर्छ सबैको जीवनमा तपाईँको जीवन मात्रै होइन मेरो जीवनमा हरेक मानिसको जीवनमा समस्या आइपर्छ त्यतिखेर चाहिँ तपाईँ न्युडर हुनुहोस् साहसी हुनुहोस् आफैमा भर नपर्ने होस् तर परमेश्वरमा भरि राख्नुहोस् अनि यो कुरा चाहिँ मानिसहरूमा पनि अनि यो भएपछि चाहिँ हामीले चाहिँ सफलता प्राप्त प्राप्त गर्नेछौँ सँगसँगै कहिले पनि जस्तो सुकै परिस्थितिमा पनि क्रुसलाई चाहिँ सानो नबनाऊ क्रुसलाई परमेश्वरले जुन प्रकारको हामीलाई वचन दिनुभएको छ त्यो वचनलाई चाहिँ त्यो क्रुसलाई चाहिँ हामीले चाहिँ सधैँभरि एकै नाचले बोकेरौँ अनि हामी चाहिँ यो संसारमा हामीले सुख हामी संसारमा चाहिँ हामीले सफलता चाहिँ प्राप्त गर्नेछौँ साथसाथमा हामीले मृत्यु पछाडि पनि विजय पाउनेछौँ हामी जुन चाहिँ संसारको मान्छे पाउन सक्दैनौँ हुन्छ धन्यवाद आजको वचनलाई म यही राख्न चाहन्छु सबै परिवारलाई धन्यवाद परमेश्वरलाई पनि धन्यवाद हुन्छ जय मसिह